खुसी दिने कुरा किनी किनिदिन्छु भेट हुँदा मुक्तको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति कार्यक्रम मुक्त यात्रा प्रत्येक शनिबार राति नौ पन्ध्रमा कार्यक्रम मुक्त यात्रा सधैँ हुँदो रहेछ हतार तिम्रो सहरमा मान्छे मान्छे बिचको व्यापार तिम्रो सहरमा सधैँ हुँदो रहेछ हतार तिम्रो सहरमा मान्छे मान्छे बिचको व्यापार तिम्रो सहरमा कृषि प्रधान देश भनेर चिनाएथ मलाई खै त कता गयो हसार तिम्रो सहरमा खै त कता गयो असार तिम्रो सहरमा समात स्वागत छ हामी मुक्त किलो कार्यक्रम मुक्तक यात्रामा छौँ मुक्तक यात्राको चार सय बैसठी श्रृङ्खलामा हामी उपस्थित भइसक्यौँ मुक्त यात्राको दैलो उघार्दैछौँ हामीले चार मेगा ट्युन गर्दै हुनुहुन्छ भने हामीलाई संसारभरि जहाँ चाहिँ रहेर प्रत्यक्ष अन्नपूर्ण डट कम डट एनपी लगन गरेर असारको महिना छ यानि कि हामी जस्तो कृषि प्रधान देशमा बस्ने बासिन्दाहरूको लागि व्यस्तको महिना भनेर भन्दा ठिकै होला महिना हो नि त सर मानव रोपेर बुरी उब्जाउने असार र मङ्सिरलाई लिइन्छ है र भन्ने गरिन्छ असार र मङ्सिरमा जन्मेका केटा र केटीको विवाह भयो भने पनि राम्रो हुन्छ अरे भनेर एउटा त्यताबाट नि आयो ठिकै छ हामी मुक्त किलो कार्यक्रममा छौँ र तपाईँलाई आज पनि एकदमै सुन्दर सुन्दर सकेसम्म धेरै मुक्तकहरू सुनाउने प्रयत्न गर्ने कल्पना खड्काको मुक्त काठमाडौँका स्रष्टा यो असार इनयन उस्तै उस्तै लाग्छ यो असार यी नयन उस्तै उस्तै लाग्छ दिल खोलेर वर्षिन्छन् उस्तै उस्तै लाग्छ कसैलाई सच्चा माया गरी छुटिँदै नछिटिनु कसैलाई सच्चा माया गरी छुटिँदै नछुटिनु नत्र के मृत्यु के जीवनको मुक्त लाग्छ हो धेरै कुरा उस्तो उस्तै लाग्न सक्छन् कल्पना खड्काको यो मुक्तक हामीले पढ्यौँ बडो सुन्दर तपाईँ हामीलाई सुनिरहनु भएको छ एउटा रातको प्रहरमा मुक्त यात्रामा हामी यात्रा गरिरहेका छौँ मुक्त यात्राको बसाइ विगत धेरै वर्षदेखि तपाईँको साथले तपाईँको साथमा यात्रा गरेर मजाको भइरहेको छ हामी नेपाली मुक्तकको यो यात्रालाई अलि लामो आली मजबूत तिमी फुली भन्दा तिमीलाई फुली भन्दा तिमीलाई नथि सुहाउँछ हल्का हल्का लजाएको कति सुहाउँछ या नलाउ छोटा छोटा पुरै देखिन्छ पारा हाते फरियाउँछ कसको मुक्तक मैले आचल बिरही सिन्धुली लेख्नुहुन्छ उहाँको मुक्तक पढ्ने कृष्ण बडो गज्जबको मुक्तक थियो एकजना नेपाली नारी चेलीलाई यो पोसाकमा अत्यन्तै सोस है भनेर एउटा सन्देशमूलक मुक्तक भन्नुपर्छ यसलाई गजबको मुक्तक थियो कृष्ण तिमी पनि मुक्तक हेर्दैछौ मलाई लागिरहेको छ मन्त्र जपी तिम्रै नाममा आगो लगाउन मन छ रातभरि निधाउ पेट भरि खान रातभरि निधाउनकै खातिर तिम्रा यादको गोदाममा आगो कस्तो मजाको सन्तोष समगाएको मुक्त गयो कोरियामा हुनुहुन्छ भेट भएको थियो तरिकाले मुक्तकलाई चिन्ने भएको मैले हो यो हो कि मुक्तकमा तत्त्व हामीले बारम्बार भनिरहेका छौँ हामीले तेस्रो पङ्क्ति लेख्ने बेलासम्म चौथोमा के आउँछ भनेर अरूले आकलन काट्नै नसकोस् होइन मैले चाहिँ सोचेकै थिइनँ अन्तिममा त्यस्तो खतरा आउँछ भनेर है मजाको सन्तोषजी धेरै धन्यवाद छ यहाँलाई पक्कै पनि हो ती रमाइला यादहरू अझै ताजा नै छन् हामी सम्झिरहेका छौँ कि फेरि चिया खाना कहिले पाइन्छ बसेर ठिकै छ होइन त किन चिया खाने ठिकै छ खाने खाऊला होइन ठिकै छ हामी त्यस्ता मुक्त स्रष्टाहरू जो नेपाली साहित्यको यो विधालाई यो चुटिलो विधालाई गर्नुहुन्छ उहाँहरूसँग भेटेर चिया खान सबैसँग हात उठ्छौँ है सबै स्रष्टाहरू यस्तरी भेटेर चिया खाने अवसर मिल्यो भने बडो मजा हुने थियो पके पनि हो मुक्तकहरू छन् जीवनमा गर्नुसम्म गरेका छौ घमण्ड नगर जीवनमा गर्नुसम्म गरेका छौ घमण्ड नगर रता आज कालो सूचीमा परेका छौ घमण्डा नगर अरू मरेर पनि त इतिहासमा बाँचिरहेका छन् अरू मरेर पनि त इतिहासमा बाँचिरहेका छन् तर तिमी बाँचेर पनि मरिरहेका छौ घमण्डा नगर बडो गजबको तर तिमी बाँचेर पनि मरिरहेका छौ घुक्त मैले कल्याण सापकोटाको मुक्तक पढेँ बडो मजाको मुक्तक वाहको सामाजिक सञ्जालबाट मैले यो साभार गरेको हुँ रेडियो हुनुहुन्छ आवद, बडो सुन्दर तरिकाले लेख्नु भएको छ कल्याणजी तपाईँलाई धेरै धेरै धन्यवाद छ गजबको मुक्तक यति बेला मसँग डोल्पाबाट मुक्तक छ मैले एकदमै कम पढ्ने जिल्ला डोल्पाबाट किनभने डोल्पाहरूको मुक्तक पाएकै छैन खासै सुरेन्द्र साई लेख्नुहुन्छ दिलै नवाज जस्तो गर्छौ तिमी दिल भएर पनि हाँसेका छन् कैयौँ जिन्दगी मुस्किल भएर पनि दिलै नभा जस्तो गर्छौ तिमी दिल भएर पनि हाँसेका छन् कैयौँ जिन्दगी मुस्किल भएर पनि सगर ओढेर निधाइरहेछन् कोही कोही सुन्दर तिमी त निधाएकै छैनौ रे मन्जिल भएर पनि धेरे धेरे मिठ्णा। मिठ्णा। आयो। सगर ओेर नि तिमी त निदायकै छैनौ रे मन्जिल भएर पनि मजाको मिठो मुक्त आयो ठिकै छ हामी मुक्तमा अगाडि बढिरहेका छौँ तपाईँ त्रियान चार मेघान्छ सा, मसँग साथी सञ्जय भट्टराईकी राष्ट्र सञ्जयजीसँग बेला बेलामा मुक्तकको विषयमा पनि छलफल भइरहन्छ मुक्तकारी मन पराने मयाक्तक को रुवायत शैली यानी कि मुक्तक को मानक मरक क्षमता इसलिए बचाई राख्स आवाज उठाने एकजनातक बहस मुक्तक बचाओ को बहस में लगने एकजना अभियंता ठीक संजय जी मुक्तक प्रेम थी या उलझन पत्ता लगन प्रेम थोड़ा या उलझन पत्ता लगन गुण छलपल गहन पत्ता लगाउन प्रेमको अदालतमा पेसी तोकिएको छ प्रेमको अदालतमा सोध्दै हुनुहुन्थ्यो अथवा यहाँनिर यस्तो खालको मुक्तक लेख दी बड़ो हृदय देखने मन लगे बड़ो सुंदर सुंदर हमी ये सुंदर सुंदर मुक्तक खोजी रह हम चाहूस्टक्तको नहीं होगी साहित्य को शब्द को मध्यम लेखन मिलने भे छता छु भूभरी पोखन मिलने भाईदिन्थे हजूला कति मैग तराजू पकना रेग्मी सुक्तक हमी तुटी रह का स्रष्टा अखा में होगा समझना रेग्मी सानू मुक्तक माया गर्ने र मुक्तकको उत्थान प्रवर्धनमा लागिरहने एकजना नारी स्रष्टाको नाम हो यो पक्कै पनि तपाईँ सबैजना परिचित नै हुनुहुन्छ कृष्णले मुक्तक लुकी लुकी हेर्दैछन् मैले थाहा पाउँछु हामी सकेसम्म राम्रा मुक्तकहरू तपाईँलाई पस्किने कोसिसमा जुटिरहेका छौँ कति दिन काटेँ खानै नखाए तिम्रो सम्झनामा कति दिन काटे खानै नखाई तिम्रो सम्झनामा रात गुवारे, ननिधाई तिम्रै सम्झनामा साथ छुटेपछि हाम्रो साथ हाम्रो कहिले त बिर्सिन्छु आफैलाई तिम्रै सम्झनामा कहिले त बिर्सिन्छु आफैलाई प्रविण खत्रीको मुक्त हो यो साथी बड़ सुन्दर तरिकाले लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ यसरी नै तपाईँको कलमले अझै सगर सुन्दै जाओस् कामना छ हाम्रो सकै पनि नसबका मुक्तहरू आइरहेछन् यसरी यस्ता मिठा मुक्तहरू लेख्नु भएको छ खुसी लाग्छ मुक्तको मुक्तक जगतमा एउटा होइन इट्टा थप्ने काम तपाईँ हामीबाट भइरहेको छ खुसी लाग्छ यस्ता मुक्तहरू लेख्दै गर्नु होला म चाहिँ अचम्ममा पर्छु यस्ता मुक्त कसरी लिनुभएको छ तपाईँहरूले भनेर है मुक्तमा भने तर सकेसम्म तर... मुक्तीय धर्मलाई निर्वाह गरौँ मुक्तीय मारक क्षमतालाई नदिउँ र कमसेकम मुक्तकमा कि व्यङ्ग्य कि भाव यी दुइटा मध्ये एउटा अथवा होइन मिसाउने कोसिस गरौँ आजकल कृष्ण मुक्त पढेर मान्छेहरूले ए छोटो हुँदो रहेछ अनि अगाडिका दुई पङ्क्ति र अन्तिमको मिलाउने रहेछ बिचमा तेस्रो चाहिँ छोड्ने रहेछ भने जस्तो पनि लेख्न थाल्यो झन् यो हामीले मुक्तकलाई माया गर्ने भनेर नाम दिएका ठुल्ठुला स्रष्टाहरू होइन जो मुक्तक माया कलम चलाइरहेका भनेर चिनिएका छन् वरिष्ठ भनिन्छ हामीले उहाँहरूको मुक्तक पढौँ एकदमै फितलो अनि उहाँहरूको देखेर लेख्नेहरू जुन पछि पछि हिँड्नेहरू उहाँहरूको त अभियसली फितलो हुने नै भयो होइन हामीले राम्रा मुक्तकलाई राम्रा र नराम्रालाई नराम्रा, नराम्रा भन्नैपर्छ यदि कोही कतै त्यस्तो मन दुख्न गएमा हामी क्षमा चाहन्छौँ तर हामीले चाहे भर्खरै लेख्न लागेको स्रष्टाले राम्रो लेख्छ भने सम्मान गर्नुपर्छ उसलाई प्रोत्साहन गर्नुपर्छ पक्कै पनि र सबै अग्रजका सधैँ राम्रा हुन्छन् भन्ने पनि छैन र अहिले सामाजिक सञ्जालहरूले कस्तो गरिरहेछ के mm. राम्र कुरा रा रा mm. राथ यो यो राम्रो कुरालाई दिल खोलेर प्रशंसा गरेर होइन रातारात सेलिब्रेटी बनाइदिन्छ र नराम्रो कुराको नि मज्जाले आलोचना भइरहेछ अब ठिकै छ यो नै एउटा धर्म हो के अरे मानवता हामी मानव हौँ र मानवता छ हामीमा र हामीमा त्यो ज्ञान पनि छ कि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्ने हामी त्यो राजनीतिक कुनै एउटा पार्टीको झन्डाले होइन हाम्रो आँखा ढाकिएको छैन त्यसरी पनि त्यतातिर पनि नजाउँ त्यसैले जे कुरा राम्रो हो जे सही हो त्यहाँ त्यसलाई सही भन्नेपर्छ हामी मुक्तकमा जुटिरहेका छौँ तपाईँले पनि बिहान चार मेगा देशभर हामीलाई डब्लुडब्लुडब्लु डट रेडियो अन्नपूर्ण डट भएको छ तपाईँले विशेष गरेर हामी सम्झन चाहन्छौँ नेपाली दाजुभाइहरू दिदीबहिनीहरू जो विदेशमा बसेर हामीलाई सम्झिरहनु भएको छ सुनिरहनु भएको छ तपाईँका मुक्तकहरू हामीले पढ्न पाइरहेका छौँ को हो साधु को हो कसै बुझ्नै सकिनँ <गो गो सोजो हो सोजो हो हो <गस्त> को साधु को वा मेरो भाग्य नै त्यस्तो हो म सोझो हो वा मेरो भाग्य नै त्यस्तै हो किन भन्छन् आफन्त पराई बुझ्न सरो सरकार राम्रो सरोज सरकारको यो मुक्तक पढेँ मैले बडो सुन्दर तरिकाले लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ सरोज यस्ता सुन्दर मुक्तकहरू अझै पढ्न पाउँ तपाईँको साहित्यिक उज्जवल भविष्यको कामना गर्दछ नि कृष्ण मसँग एउटा यस्तो टुक्रा भेटिएको छ होइन जुन चाहिँ पाँच छ ठाउँमा च्यातिएको छ भनौँ यसलाई मैले जसरी होइन एक हजारको पैसा जसरी टालेर राखेको छु क्या कसरी जोगाएर राखेको छु क्या पर्समा भेटिएको यो फेरि वर्षौँदेखिबाट रहेछ है तिमी र म बिच जीवन भोगाइमा फरक छ हुन सक्छ हामी बिच सोचाइमा फरक छ तिमी र म बिच जीवन भोगाईमा फरक छ हुन सक्छ हामी बिच सोचाइमा फरक छ तिमी माछा पुछ्रे हिमाल सायद हामी बिच उचाइमा फरक छुक्तबको मुक्त अतीत मुखियाको मुक्तक मैले पढेँ कजबको मुक्तक मैले यस्तरी सम्हालेर राखेकी रहेछु होइन मैले कुनै एकदमै बहुमूल्य चिजलाई राखेकी पैसालाई त्यसरी राखेको थिएँ समय लगभग लग दुई तिन वर्ष अगाडि यो मुक्तकले एक पहिलोचोटि सुन्दाखेरि मनमा एक खालको तरङ्ग उत्पन्न गरेको थियो त्यो मुक्तक फेरि पढ्यौँ कहीँ कतै जतन गरेर राखिरहेछौँ मेरो दिमागमा पनि अटेको <laughs> थिएन होइन र धेरै धेरै धन्यवाद छ हामी यसै यस्तै यस्तै मुक्तकहरू तपाईँलाई सुनाइरहनेछौँ बडो मजाको मुक्तक पढ्छ कठिन छयार छैन सरल कथामै सीमित राख कठिन छयार छैन सरल कथामै सीमित राख तिम्रो आदर्शको धरातल कथामै सीमित राख यथार्थमा भिन्ने हो भने खराएकै जित हुन्छ यथार्थमा भिन्ने हो भने खराएकै जित हुन्छ कछुवाको जितलाई केवल कथामै सीमित राख यस्तो <laughs> <सुमाजागा। laughs> लेख्छन् के यस्तो लेख्छन् र त मन कता यस्तो भएर आउँछ मैले प्रकाश खनालको मुक्तक पढेँ बडो सुन्दर खनालको मुक्त बडो गजबको नाम पनि नमेटिने भयो अब भाइलाई धेरै धेरै धन्यवाद छ यस्तो सुन्दर मुक्तका लागि र आउँदा दिनमा तो क्षमता अझै होइन अझै बाहिर प्रष्ट भएर आउनेछ इस्ते इस्ते सलाम माया हो माया हो सलाम माया गर यहाँ मन मुटु जलाउनेहरू छन् बाहिर हुनुहुन्छ प्रवास हुनुहुन्छ र पोखरामा बसेर मुक्तकको उत्थानमा लाग्ने लागि पर्ने एकजना श्रष्टा समीरजीको गजपको मुक्तकका लागि धेरै धेरै धन्यवाद छ कृष्ण मुक्तकहरू आइरहेका छन् मुक्तकहरू राम्रा राम्रा आइरहेका छन् आइरहेका छन् र हामी पढिरहेका छौँ तपाईँ पनि सुनिरहनु भएको छ त्रियानब्बे थप्नु चार मेगा सा नेपाली साहित्यको चोटिलो विधा मुक्तको उन्नयन विकास र लेखन अभियानका लागि रेडियो अनपूर्णको प्रस्तुति यो हामी नौ व नौ वर्षदेखि नौ वर्षदेखि निरन्तर तपाईँसँग जोडिएर यो किसिमको यात्रा गरिरहेका गरिरहेका छौँ निरन्तर एकदम अविछिन्न रूपमा हामी लागिरहेका छौँ तपाईँसँग जोडिएका छौँ र तपाईँले हामीलाई डब्लु डब्लु डब्लु डट रेडियो अन्नपूर्ण डट कम डट एनपीमा पनि सुनिरहनु भएको छ टाढा सा हुने साथीहरूले हेम्जाका साथी हुनुहुन्छ देवी त्रिपाठी पोले 25 हेम्जा लेख्नु छ पोखरा लेखनाथ पच्चिस हेम्जाका साथी आफ्नाहरू पाखा लाग्छन् शिरको सिन्दुर खसेपछि गिद्धे नजर आँखा लाग्छन् शिरको सिन्दुर खसेपछि आफ्नाहरू पाखा लाग्छन् शिरको सिन्दुर खसेपछि किद्धे नजर आँखा लाग्छन् शिरको सिन्दुर खसेपछि न त छोरी चेली ठान्छन् न त आमा भाउजू भन्छन् आफ्नै घरका आँखा लाग्छन् सिरको सिन्दुर खसेपछि नारीको एउटा होइन वेदना भनौँ तितो सत्य नेपाली समाजको तितो सत्यलाई मुक्तमा उतार्नुभयो देवीजीलाई धेरै धेरै धन्यवाद छ है तपाईँको यो मुक्तकले पक्कै पनि तमाम नारीहरूको प्रतिनिधित्व गरेको छ सलाम छ तपाईँलाई पक्कै पनि कृष्ण मुक्तकहरू छन् गजबका मुक्त आइरहेछन् कुनै मुक्तहरू यस्ता लाग्छन् म पढ्न खोजिरहेको थिएँ एउटा मुक्तक होइन तर यो एकदमै जबरजस्ती बाध्यतामा लेख्नै पर्ने भएर लेखेँ जस्तो होइन जबरजस्ती शब्दहरू घुसाए जस्तो एकदमै के मलाई यो मुक्तक पढेर पढ्नै मन लागेन माफ गर्नुहोला साथी यस्ता मुक्तकहरू हामीले पढेर मुक्तक सिक्दै गरेका सर्जकहरूलाई हामीले सिकाउन चाहन्नौ मैले यो मुक्तक पढिनँ न राम पनि भनेन है तिमीले यो कुरा उठाउँदाखेरि साथीहरू धेरै साथीहरूलाई प्रश्न उठ्न सक्छ कि नपढ्ने भए त बरु नभन्दा बहिनी हुन्थ्यो नि तर त्यो होइन हामी रेडियोमा नौ वर्षदेखि आबद्ध भएर यसरी मुक्तकको कार्यक्रम चलाइरहेका छौँ मुक्तक लेख्न सिकाइरहेका छौँ र एक किसिमको तपाईँसँग यात्रा गरिरहेका छौँ हाम्रो उद्देश्य तपाईका मुक्तक पढ्ने मात्र होइन हाम्रो उद्देश्य चाहिँ नेपाली मुक्तकलाई अलि माथि पुर्याउने र नजानेकालाई सिकाउने सिक्न खोज्नेहरूलाई सिकाउने अझै राम्रो सिकाउने हो त्यसमा हामीबाट पनि धेरै गल्तीहरू भएछन् हामी स्वीकार्छौँ र हामी कसरी सचिनुपर्छ सुझाव दिनुहोस् हामी त्यही अनुसार सचिन तयार छौँ तर मुक्तकै नभएका मुक्तकहरूलाई मुक्तक हुन् भनेर तपाईँ मान्नुहुन्छ भने हामी स्विकार्न सक्दैनौँ जतिसुकै वरिष्ठ हुनुहोस् हामीले त्यसलाई मान्न सक्दिनँ किनकि मुक्त भनेको सर्वमान्य हुनुपर्छ प्रिय हुनुपर्छ मान्छेलाई होइन टक्क छुने हुनुपर्छ धेरै लेखिन्छ लेख्नलाई त होइन वर्षमै पाँच सय छ सय लेख्ने मान्छेहरू पनि छन् मुक्तकारहरू दिनमै होइन तिसवटा लेखेँ बिसवटा लेख्ने भन्नेहरू पनि छन् हामीले बारम्बार भनिरहेछौँ त्यसले न... त्यसले चाहिँ आम समाजलाई आम नेपाली मुक्तकलाई के दियो त हामी त्यतातिर पनि सोच्छौँ र सोच्नु हाम्रो धर्म हो तपाईँ हामी सबैको धर्म हो मुक्त के धर्म हो तपाईँ पनि पदम नेपालको मुक्त परशुमा दोहामा हुनुहुन्छ अहिले हामीलाई सम्झिनु भएको छ चुरा बज्दै होलान खेतै भरी रोपाईमा अल्झियो कि त्यो तिम्रो मन आठै भरी रोपाईमा हिलो छ्याप्दै ओर्म पर्म सार्दै तिम्रा सङ्घीसँग सम्झौ होला तिमी मलाई बातैभरि रोपाईमा सम्झिनु भयो होला है पक्कै पनि हो यो असारको महिना हो हामी यो असारलाई केन्द्रित गरेर केही मुक्तकहरू पनि पढिरहेका छौँ बडो सुन्दर तरिकाले लेख्नुभयो धेरै धेरै धन्यवाद छ गजबको र चार सय बैसठी श्रृङ्खलाका लागि भनेर हामीलाई स्वप्निल निरवजीले पनि पठाउनु भएको छ पुरानो मुक्तक भन्दै पठाउनु भएको छ कृष्ण र रा, पाल्पा रामपुरका साथी याद मात्र आइदिने रात सुन्य सुन्ने याद मात्र आइदिने रात सुन्ने सुन्ने हात नलाग्ने तिम्रो साथ सुन्य पिरतीको थो हिसाब कति गरौँ मिरथीको थोत्रो हिसाब कति गरौँ म यता जोडे उता जोडे उताबको मुक्त स्वप्निलजी धेरै धेरै धन्यवाद छ यहाँलाई कृष्ण घडी हेरेकै छैन आज त हेर न सिध्यो नि समय कस्तो अचम्म है समय कति बेला त हुँदैन यसरी मुक्त पढ्न सकेसम्म धेरै मुक्तहरू जोड्ने कोसिस गर्छा माग्ने बेला भएको छ प्राविधिक र धन्यवाद तपाईँलाई सुनेर साथ दिनुभयो र विशेष धन्यवाद ज जसको मुक्तक हामीले पढ्यौँ नेपाली साहित्य को विद्यालय मधि उठा का लागी हर प्रयास हर बखत रहने भेजने पूर्ण आशा का साथ हमी हाथोमलो करते यात्रा में अज अगड़ी बढ़ने आज का कृष्ण सरुदा शुभरात्रि